तेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा हार्ज रक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ म ध्रुवराज अर्पण बहस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ समसामयिक विषय वस्तुमा कुराकानीका कुराकानी गर्नका लागि र आज हामी उपस्थित भएका छौँ कार्यक्रम अर्पण बहसको यो श्रृङ्खलामा सरकारले सार्वजनिक गरेको बजेटका विषयमा आज हामी कुराकानी गर्दैछौ चितवनका निजी क्षेत्रले सरकारले घोषणा गरेको सार्वजनिक गरेको बजेटलाई सकारात्मक रूपमा लिएका छन् र उनीहरूको प्रतिक्रिया सकारात्मक आएको छ हामी यो विषयमा आज गर कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग हुनुहुन्छ उद्योग वाणिज्य सङ्घ चितभवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईसँग हामी सर्वप्रथम कुराकानी गर्नेछौँ त्यसपछि अन्य निजी क्षेत्रका प्रतिनिधिसँग हामी कुराकानी गर्नेछौँ यति बेला उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तेलचन्द्र भट्टराई हाम्रो सम्पर्कमा आउँछ भट्टराई सरलाई स्वागत छ कार्यक्रम अर्पण बहसमा जुन सरकारले घोषणा गरेको सार्वजनिक गरेको यो बजेटप्रति उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिक्रिया के छ समग्रमा भन्नुपर्दाखेरि गत वर्षहरू गत बजेट बजेटभन्दा यो बजेट सञ्चालित छ र यसले चाहिँ दिगो आर्थिक विकास तर्फ उन्मुख भएको हामीले ठानेका छौँ चितवनको हकमा के लाग्छ यहाँलाई यो बजेट जुन सार्वजनिक भयो चितवनमा अब ठुलो परियोजना एउटा परेको छ त्यो हामीले गर्व गर्नुपर्छ खुसी हुनुपर्छ हामीले धेरै अगाडिदेखि यो मुली नारायणघाटको खण्डको बाटो एकदमै जीर्ण भयो त्यो चाहिँ कहिल्यै पनि नबिग्रिने किसिमले बिग्रिनुभन्दा अगाडि नै मर्मत हुने किसिमले गर्नुपर्छ भनेर हामीले उद्धो ब्याणिजाङको तर्फबाट भन्दै आएका थियौँ अहिले त्यो बाटो चाहिँ चार लेनको बनाउनको लागि डबल गर्नको लागि जुन बजेट विनियोजन भएको छ एक अरबभन्दा बढीको बजेट छ र यही वर्ष गर्ने सुरु गर्ने भनेर भनिएको छ यो यु एउटा ठुलो योजना नै हो यसले यहाँको यातायातमा एउटा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ त्यो एउटा खुसीको कुरा हो भने अरू हाम्रो देवघार क्षेत्र पर्यटकीय स्थललाई पनि सम्बोधन गरिएको छ त्यसलाई पनि व्यवस्थित गर्नको लागि भनेर भनिएको छ त्यो एउटा पोजिटिभ पाटो हो चितवनको सन्दर्भमा भन्नुपर्दाखेरि त्यसदेखि बाहेक हामीले नेपालको दिगो आर्थिक विकास गर्नको लागि सबैभन्दा पहिला त पा। ऊर्जा ऊर्जा एउटा सम्भावना भएको क्षेत्र हो ऊर्जालाई अगाडि बढाउनुपर्छ ऊर्जा नभएको कारणले गर्दाखेरि व्यवसाय र समग्र आर्थिक स्थिति नै कमजोर भएको अवस्था छ भनेर भनेका थियौँ अहिले यसचोटिको बजेटमा ऊर्जालाई पहिलो प्राथमिकता दिएर धेरै योजनाहरू ल्याइएका छन् र अबको तिन वर्ष पछाडि ती योजनाहरू सम्पन्न हुँदाखेरि अबको तिन वर्ष पछाडि अहिलेको जस्तो लोड सेडिङको मार खप्नु पर्दैन त्यो <laughs> भनेको समग्र देशलाई नै र देशको आर्थिक गतिविधि बढाउनको लागि एउटा महत्त्वपूर्ण बाटो हो <laughs> त्यस्तै कृषिमा हामीले भनिरह्यौँ कम्तीमा पनि बाह्र तेह्र प्रतिशत टोटल बजेटको लगानी हुनुपर्छ भनेर भनेका थियौँ अब एक्ज्याक्ट रकम सबै त त्यो आइसकेको छैन डिटेल तर हेर्दाखेरि गत वर्ष करिब साढे तिन प्रतिशतको हाराहारीमा कृषिमा बजेट थियो भने अहिले त्यो रकम डबल गरिएको छ भनेर भनेको छ त्यो भनेको समग्र नेपालको करिब सत्तरी प्रतिशत आम कृषकहरूलाई फाइदा पुग्ने हो र त्यो बजेटको सधैँ सही सदुपयोग भयो भने आयात प्रतिस्थापन गर्ने कुरामा र निर्यात गर्ने कुरामा वृद्धि हुन्छ यो चाहिँ आर्थिक विकासको लागि एउटा आधार हुनसक्छ अहिलेको हामीले आर्थिक सर्वेक्षण हेऱ्यौँ भने अस्ति प्रकाशित भएको आर्थिक सर्वेक्षण हेर्दाखेरि एकदमै भयाभय स्थिति कृषिको उत्पादकत्व उत्पादन हेर्ने हो भने एक पोइन्ट तिन प्रतिशत अनि यो उत्पादनमूलक उद्योगहरू हेऱ्यो भने एक पोइन्ट छ प्रतिशत र टोटल जिडिपी थ्री पोइन्ट सिक्स प्रतिशत भने यो एकदमै भयाभ स्थिति हो यो स्थिति आउनु आउनुमा योभन्दा अगाडिका तिनवटा बजेटले गरेको गलत नीति र निर्णयको कारणले गर्दाखेरि हो अहिले त्यसलाई सच्याउने काम भएको छ व्यवसायिक कुराहरूमा भन्नुपर्दाखेरि व्यवसाना <coughs> व्यवसाय र ठुला व्यवसायहरूको करसँग सम्बन्धित धेरै इस्युजहरू छन् तिनीहरूलाई पूर्ण रूपमा सम्बोधन त भएको छैन तर भ्याटको सुरुवात भइसकेपछि र अहिलेको कर नीति आइसकेपछि यो कर नीतिलाई पनि परिवर्तन गर्नुपर्छ यसमा केही अप्ठ्यारा पक्षहरू छन् त्यस कारण एउटा उच्च स्तरीय संयन्त्र बनाएर करको पुनर्मूल्याङ्कन गर्ने भनेर जुन निर्णय गरेको छ एकदमै सकारात्मक कुरा हो त्यो सम्भावना कतिको दिन यहाँले करको कुरा गर्नुभयो करको पुनर्मूल्याङ्कन गर्ने सम्भावना चाहिँ अब त्यो उच्च स्तरीय समिति बनाएको छ अहिलेको जुन करको छ नि धेरै कुराहरूमा करको एउटै कुरालाई दुई अर्थ लाग्ने एउटाले अर्कोलाई काटिने अनि सर्वसाधारणले दे त्यो करमा राखिएका प्रावधानहरूलाई नबुझ्ने किसिमको छ हामीले के भनेका छौँ भने जुनसुकै ऐन कानुन बनाउँदाखेरि पनि प्रष्ट र जसले पढ्दाखेरि पनि त्यो एउटै अर्थ लाग्ने हुनुपर्छ एकजनाले पढ्दा एउटा अर्थ लाग्ने अर्कोले पढ्दाखेरि अर्को अर्थ लाग्ने एउटा कानुनले अर्को कानुनलाई बाजिने त्यस किसिमको हुनु हुँदैन भनेर भनेका छौँ कर स्वस्फूर्त रूपमा तिर्ने किसिमको वातावरण बनाउनुपर्छ त्यो बनाउनको लागि कर ऐन कानुन एकदम सरल हुनुपर्छ सबैले बुझ्ने हुनुपर्छ र बुझिसकेपछि त्यो मैले आफैले कर तिर्नुपर्छ भन्ने भावना राज्यले जमाउन सक्नुपर्छ त्यो भयो भने करको दायरिया पनि फराकिलो हुन्छ र अहिले जति कर उठेको छ अहिले पनि अब बिस एक्काइस पर्सेन्ट अघिल्लो वर्षभन्दा बढी बढेको छ अब यो साल पनि बिस एक्काइस प्रतिशतहरू बढ्ने भनेर भनेको छ नभइकन पचास प्रतिशतसम्म बढाउन सकिन्छ अझै पनि धेरै करदाताहरू कर त्यो प्रष्ट रूपमा नबुझेर झन्झटिलो प्रक्रिया र करको दायरियामा जाँदाखेरि अरू समस्या हुन्छन् भनेर करको दायरामा नगइकन बसेका व्यक्तिहरू हुनुहुन्छ त्यस कारण त्यस किसिमको वातावरण भयो भने राज्यलाई पनि थाहा हुन्छ र व्यवसाय गर्ने मान्छेले पनि मैले कर तिरेर राम्ररी व्यवसाय गरेको छु भनेर एउटा आत्मसम्मान हुन्छ जुन यहाँको स्पष्ट धारणा चाहिँ करको दायरा बनाउनु पऱ्यो भन्ने होइन करको दायरा अहिलेकै अवस्थामा मैले त्यो भनेको होइन सम्भावना त्यतिसम्म छ अहिले जति कर उठिरहेछ यसलाई यदि सरल गर्ने हो सबै आय गर्नेले जुन इन्कम ट्याक्सबाट फ्री गरिएको दुई लाख पचास हजारको रकम छ परिवारको लागि त्योभन्दा अरू अरू आय भइसकेपछि त्यसमा सबैले कर तिर्नुपर्छ भन्ने भावना यदि जागृत गराउन कर प्रशासनको तर्फबाट सक्षम भयो राज्य सक्षम भयो भने एक्काइस प्रतिशत होइन यसको पचास थप कर सक्छ तर त्यो वातावरण राज्यले बनाउनु त्यसको लागि नीतिगत रूपमै राज्य त्यो करको दायराहरू त्यो करको जो प्रतिशत कम करें व्यक्ति कर में सोजन कर सकू पो अवस्था में कर बढ़ने संभावना अजय धीरे कस्तों नीति स्पष्ट रूप में भारक को सलाह राय सुझाव नहीं हो रही कस्तो नीति लिया कर को विषय सबा पैला तो मैं अभी कर को आंतरिक राजस्व संबंधी आयकर संबंधी अंत शुल्क संबंधी जिस पढ़ाखि सरल कि बुझना सकने Mm -hmm. किसिमको ऐन कानुन हुन्छ अहिलेको तपाईँले ऐन कानुन हेर्नुभयो भने त्यो हामीले कतिचोटि बढ्दा पनि हामी एउटा अर्थ लगाउँछौँ आन्तरिक राष्ट्रमा काम गर्ने साथीहरूले अर्को अर्थ लगाउनुहुन्छ कति अवस्थामा त यहाँबाट नभएर यसको चाहिँ प्रश्न पारिदिनु भनेर चाहिँ विभागमा लेखिन्छ र विभागले मन्त्रालयमा पार्याएर अनि प्रश्न पार्ने काम भएको छ किसो हुनु हुँदैन के हो त्यो कुरा प्रश्न पारिनुपर्छ र एउटा ऐन कानुन र अर्को ऐन कानुन बाजिनु हुँदैन झटिलो प्रक्रिया इस बुझे जि झंझटि अगि भूख जल झंझट होने ती आवाजला फिर एकदम एकदम कति व्यवसाय हमी अब उद्योगवाणी संघ को तर्फ बड़ा कर तिर्नुपर्छ राज्यले लगाएको ऐन कानुन पालना गरेर एउटा स्वाभिमानी व्यवसायबाट अगाडि बढ्नुपर्छ भनेर भन्नुहुन्छ भन्छौँ हामी त्यसरीभन्दा अहिले व्यवसायहरू के भन्नुहुन्छ होइन यो जुन करको अहिलेको झन्झटिलो प्रक्रिया नबुझ्ने प्रक्रियाहरू छन् त्यो प्रक्रियाबाट हामीलाई मुक्त गर्दैछ हामी एकमुष्ट अहिले जति तिरेका छ त्योभन्दा हामी धेरै तिर्न तयार छौँ तर यो सरल हुनुपर्छ भन्ने कुरा कुरा चाहिँ आम व्यवसायहरू विशेष गरेर साना व्यवसायहरू जसले कम्प्युटरमा एप्रोच छैन जसले व्यवस्थित र स्टर त्यो लेखापालहरू राखेर रा, व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन त्यस्ता व्यवसायीहरूको हो त्यस्ता व्यवसायी भनेको झन्डै झन्डै साठी पैँसठी प्रतिशत चितवनको हकमा त्यस्ता व्यवसायीहरू हुनुहुन्छ त्यस कारण उहाँहरूलाई सहज किसिमले सरल किसिमले कर तिर्ने वातावरण राज्यले गर्नुपर्छ भट्टर अब हामी ऊर्जाका कुरा गरौँ सम्भावना छन् भनेर यहाँले ती अध्ययनहरू पनि गर्नुभयो योजना बनाउनु भएको छ सम्भावना कतिको छ यो आर्थिक वर्षमा सक्ने सम्भावना ऊर्जाको सम्भावना एकदमै धेरै छ हामीले भन्यौ नि विश्वमै ऊर्जा उत्पादन गर्न धेरै सम्भावनाका भएका देशमध्ये दे नेपाल पर्छ त्यो भएको हुनाले हामीसँग अहिले त्यो क्षमतालाई हामीले प्रयोग गर्न नसकेर भारतबाट त्यो ऊर्जा ल्याइराखेका छौँ जबकि प्रति व्यक्ति ऊर्जाको सम्भावना हेर्ने हो भने भारतको भन्दा कैयौँ गुणा बढी नेपालको त्यो क्षमता छ mm. त्यो क्षमतालाई हामीले प्रयोग गर्न नसकेर त्यो खेर गइरहेको छ त्यसलाई प्रयोग गरेर समग्र आर्थिक विकास गर्नुपर्छ अहिले हामीले तिन वर्षमा कम्तीमा पनि अहिलेको लोड सेडिङलाई अन्त गऱ्यौँ भने तिन वर्षभन्दा पछाडि अरू पाँच सात वर्षमा हामीले एउटा ठुलो मात्रामा ऊर्जा भारत बङ्गलादेश सकिन्छ भने चिन त्यहाँ त्यसतर्फ हामीले एक्सपोर्ट गरेर त्यसबाट चाहिँ हामीले निर्यात बढाउनु पर्छ हुन्छ त्यो सम्भावना छ निजी क्षेत्रलाई अहिलेको बजेटमा अलिकति नमिलेको कुरा निजी क्षेत्रलाई जुन किसिमले ऊर्जामा उत्साहित गर्नुपर्ने थियो त्यो चाहिँ त्यति भएको छैन राज्यको तर्फबाट लगानी गरिने लगानीहरू प्रशस्त मात्रामा बढाइएको छ ठुला योजनाहरूदेखि लिएर साना योजनाहरूमा सौर ऊर्जा ऊर्जाको कुराहरू आएको छ तर निजी क्षेत्रलाई पनि यहाँहरूको -कौम सम्बन्ध निजी क्षेत्र सरकारको सम्बन्ध चाहिँ कस्तो हुनु पर्ला जुन चितवनको सम्भावनाका कुराकानी गरौँ हामी ऊर्जाका क्षेत्रको सम्बन्धमा चाहिँ निजी क्षेत्रले के गर्नु सरकारले के गर्नु पर्ला रूपमा सर र ऊर्जा क्षेत्रमा अब चितवनमा खासै अहिले योजना पर्न सकेन हामीले त पहिलादेखि नै सप्तण्डकी परियोजना सञ्चालन गर्नुपर्छ र त्यो गर्नको लागि यहाँका सम्पूर्ण नागरिकहरू उद्योगी व्यवसायी आम नागरिकहरू विशेष गरेर चितवन नवलपरासी र तनौ यो तिनवटा जिल्लाका आम नागरिकहरूबाट हामी चाहिँ पब्लिक प्राइभेट पार्टनरको पार्टनरसिपको कन्सेप्ट चाहिँ यो आयोजनालाई अगाडि बढाउनु छौँ बढाउनको लागि तयार छौँ भनेर भनेका थियौँ त्यसमा चितवनको त्यो योजना परेको छैन अहिले त्यो पर्दाखेरि अझ चितवनवासीको लागि राम्रो हुन्थ्यो तर त्यो योजना नपरे तापनि अरू जुन योजनाहरू छन् ती योजनाहरू सही छन् चितवनमा अलिकति पोजिटिभ भनेको एउटा त्यो यो जुन मुगली बजार बाटोको कुरा भयो भने अर्को यही क्षेत्रमा जलाधार संरक्षण गर्ने भनेर नारायणीलाई स्वच्छता कायम गर्नको लागि नारायणीको बहाव र नारायणीको पानीको मात्रालाई कायम गर्नको लागि योसँग मिसिएर आउने जलाधार क्षेत्रलाई हामीले संरक्षण गर्नुपर्छ भनेर भनेका छौँ र त्यो जलाधार क्षेत्र संरक्षण यो क्षेत्रको गर्न पनि राज्यको तर्फबाट भनिएको छ अब कति बजेट विनियोजन भएको छ त्यो कुरा अझै प्रष्ट भएको छैन अझैभोलिमा प्रष्ट होला तर यो चाहिँ चितनवासीको लागि एउटा राम्रो हो समष्टिगत में भूख अ बजेट असंतोष पोखने ठावी छा बुझी समग्र में भू जुन किन निजी क्षेत्र जी क्षेत्र को एक्सपेक्टेशन पैला भाग तर जो अंचल अज निजी लगानीहरू प्रवर्तन गर्ने किसिमले कार्यक्रमहरू का आएका छैनन् हामीले इन्भेस्टमेन्ट नेपालको त्यत्रो योजनाहरू चितवनमा गर्नुपर्छ भनेर समग्र मध्यमाञ्चल क्षेत्रकै योजनाहरू ल्याएका थियौँ ती योजनाहरूलाई एड्रेस गर्ने काम भएको छैन त्यो गरेको एकदमै अझ अझ राम्रो हुन्थ्यो बजेटमा तर त्यति हुँदाहुँदै पनि अहिलेको बजेटले समग्र दिगो आर्थिक विकासको लागि केही आधारशिलाहरू तयार गरेको छ त्यस कारण त्यस अर्थमा अन्त्यमा डक्टर साहब अब जुन यता चुनौतीहरू पनि छन् अब शङ्का गर्ने बाटाहरू कार्यान्वयन होला नहोला भन्ने ती आशंका शङ्काहरू छन् चुनौतीका विषयमा भनिदिनुहोस् कसरी अब समाधान गर्नु त्यसलाई कार्यान्वयन गर्नु पर्ला अब यो चाहिँ राजनीतिक दलहरूमा भर पर्ने कुरा हो म त के प्रष्ट रूपमा मैले बोल्दै आएको छु के कुरा हो भने जब राज्य सञ्चालन गर्नको लागि एउटा न्यायाधीश र पूर्व प्रशासकहरूको जिम्मा लगाइसकेपछि उहाँहरूले गलत नगरिसकेपछि उहाँहरूलाई पूर्ण रूपमा काम गर्न स्वतन्त्र रूपमा दिनुपर्छ जुन किसिमले हिजोमै बजेट जति विनियोजन भएको छ त्यो अख्तियार चाहिँ हामी आजदेखि नै पठाउन सुरु गर्छौँ भनेर अर्थ मन्त्रालयको तर्फबाट प्रतिबद्धता आयो त्यस किसिमले कामहरू अगाडि बढिरहेको छ यो भनेको एकदमै सकारात्मक हो त्यस कारण उहाँहरूले गरिरहेको सही कामलाई कुनै पनि राजनीतिक दलको तर्फबाट शीर्षस्थ नेताहरूबाट कुनै किसिमको अवरोध आउनु हुँदैन उहाँहरूलाई स सहर अगाडि बढ्न दिनुपर्छ त्यो दिएको खण्डमा यो बजेटको कार्यान्वयन पूर्ण रूपमा हुन्छ अब राजनीतिक दलहरूकै तर्फबाट यू, गर ऊ गर यो नगर भनेर भन्ने किसिमको बाधाहरू चाहिँ आयो भने आर्थिक क्षेत्र अहिलेको जस्तो फेरि तिन पोइन्ट पाँच साढे पाँच प्रतिशतको ग्रोथ प्रोजेक्सन गरेको छ फेरि अर्को वर्ष तिन पोइन्ट पाँच तिन पोइन्ट अवस्थामा आउन सक्छ त्यस सम्पूर्ण राजनीतिक दलहरूले यो अहिलेको अवस्थालाई बुझेर यसलाई स्वतन्त्र रूपमा राज्यको ऐन कानुनसँग विरोध नहुने किसिमले सञ्चालन गर्न चाहिँ दिन भट्टई संग हमारे बुझारणा इस संबंध में इस विषय में हम आ त्यसभन्दा अगाडि छोटो व्यावसायिक विश्राम तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि तर तथा अफिश लाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा का रत्नगर की पहिलो उद्योग ओम आल्मुनियम उद्योग आल्मा घाट भास् रंगरोगन कर न पर्ने सफा करना सजिलो घाम पानी न खाने खीया न लगने न पसांगी हे आकर्षक देखिने संपर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन प्रोपाइटर ओम फोन एडमिसन ओपन फर जनवरी जुलाई टु थाउजन्ड Part time job guarantee <laughs> Our future free counseling and processing for study in Japan latest sailboats with audio visual with practical based language class 100% success in July intake test preparation class nat jlpa japanese language and culture class for student visa dependent visa working visa school college university on your choice education gap no problem जापान जानको लागि काउन्सेलिङ र प्रोसेसिङको भरपर्दो माध्यम कन्ट्राक्ट नारीता एजुकेसन कन्सल्टेन्सी सोराहा चोक टिबिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छय हजुर, ल हजूर हमीपर् समझी सम्धी हुने भू केटाकटी एक अर् मन पराहां अब किला गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्दे होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो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 प्रोपराइटर की सुन मास हम्रो प्रतिबद्धता कान्छी यू। अब यू घर त बनाइयोसिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङ तयारूल्यमा पाइनुकामजन हार्डवेयर खोलेसीमल बजार प्रोपर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छ पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुन हामी कहाँ होम डेलिभरी रहेको छ एक चिया तिमीलाईसुरबाट सुनका सुन गहना बनाइदिन्छु सुनको शुद्धता हामी दिन्छौ कम्प्युटर प्रणालीबाट नाप्तोल गरी राशि अनुसारको पत्तरहरू नयाँ पुराना गर गहना ग्यारेन्टीका साथ खरिद बिक्री पनि गरिन्छ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 अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहार्ज र यो कार्यक्रम अर्पण बहस रेडियो अर्पण एक सय चार तब्लोटसँगै कमबाटै साथ सुनिरहनु भएको अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्दछ र आजको श्रृङ्खलामा हामीले कुराकानी गरिराखेका छौँ निजी क्षेत्रले सरकारले सार्वजनिक गरेको बजेटलाई कसरी लिएको छ यस विषयमा हामीले आजको अर्पण बहसमा रहेर बहस गरिराखेका छौँ हामीले विज्ञापन गाड़ी कुराकानी गरेका थियौँ उद्योग वाणिज्य सङ्घ चितुवनको स्पष्ट धारणा के हो बजेटप्रति र अब हामी कुराकानी गर्दैछौँ उद्योग सङ्घ चितवनका अध्यक्ष कृष्ण अधिकारीसँग उहाँले यो बजेटलाई कसरी लिनुभएको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ उद्योग सङ्घ चितुवनका अध्यक्ष कृष्ण अधिकारीले सरकारले सार्वजनिक गरेको बजेटप्रति के भन्नुहुन्छ हामी उहाँसँग कुराकानी गर्दैछौँ कृष्ण सरलाई स्वागत कार्यक्रम अर्पण बहसमा कृष्ण सरलाई स्वागत कार्यक्रम अर्पण बसमा हामी उद्योग संघ कृष्ण अधिकारीसँग कुराकानीको प्रयासमा रहेका छौँ बजेटमा निजी क्षेत्रले सन्तुष्ट व्यक्त गरिराखेका छन् केहीले असन्तुष्ट व्यक्त गरिराखेका छन् हामीसँग उद्योग संघ चितवनका अध्यक्ष कृष्ण अधिकारी हुनुहुन्छ कृष्ण सरलाई स्वागत कार्यक्रम अर्पण बसमा जनिक बजेट उद्योग संघ चितवन ने कसरी लिख्ट धारणा वर्तमान बजेट को सदर्भ में चितवन उद्योग संघ नेारणा को विषय में समग्र रूप अ बजेट आई सबा चाहे ठूल क्रोमित रूप निमितपूर्ण बजे समय में आने को आर्थिक क्षेत्र ने हौसला चाहे मे अवस्था पहिलो दोस्रो चाहिँ के त भन्दा वर्तमान बजेटले देशको विकासको लागि प्रयत्न गर्नुपर्ने केही पूर्वाधार केही चिजहरूको विषयमा चाहिँ स्पष्ट रूपबाट चाहिँ यसले सम्बोधन गरेको छ जस्तो यसले जमर्को गरिरहेको भनेको चाहिँ पूर्वाधार विकासको विषयमा ऊर्जाको विषयमा कृषिको चाहिँ एउटा व्यवसायीकरणको विषयमा जुन किसिमले चाहिँ यसले फड्को मार्न यसले सम्बोधन गर्न कोसिस को mm. गरेको छ त्यसकारण र समग्र उद्योग क्षेत्रमा पनि एउटा सेजको विषयमा उत्पादन क्षेत्रलाई वृद्धि गर्ने कुरोको विषयमा mm. जुन किसिमले सम्बोधन गर्न प्रयत्न गरेको छ यसलाई चितवन उद्योग सङ्घले एउटा स्वागतको रूपबाट चाहिँ लिएको छ र यसलाई सकारात्मक रूपबाट लिएको छ अर्को पनि पाटो फेरि के त भनेर भन्दाखेरि समयमा बजेट आएर आर्थिक गतिविधि र अर्थतन्त्रको गतिविधताको कारणबाट नै सम्पूर्ण चाहिँ एउटा आर्थिक गतिविधि चाहिँ सन्तोषजनक रहन सक्ने विकास र हुन सक्ने भएको कारणले गर्दाखेरि यसलाई चुनाउ उद्योग सकारात्मक रूपबाट लियो कुन क्षेत्रमा के गर्ने भने त्यो स्पष्ट रूपमा बजेट समावेश छ या छैन यसरी नीति र कार्यक्रम बिनाको चाहिँ अब यो नितान्त चुनावी सरकार भएको र चुनावी सरकार यस कार को मैंडेट ना मंग्सर में चुनाव संपन्न कराने विषय में केन्द्रित रहता ने नीति र कारक्रम को संबोधन करने रजनैतिक रा पार्टी या सरकार ने ल्याो किसिम ने बजे ल्यान ना संभव नार दलित को संपूर्ण निजी क्षेत्र व्यवसायी रलित को सहमति में बजेट ल्या नीति कारक्रम को अभाव में तो किम को स्पष्ट खाका तो देखि ना संबोधन करने विभिन्न ठावर में कमी रहो तो देखिशूदनी जो किमें संतुलन एटा कायम करना प्रयत्न रजनीतिक दलर को सोच को आधार देशको अनिवार्य आवश्यक ऊर्जाको सङ्कट ऊर्जा सङ्कटको कारणले गर्दाखेरि देशमा परेको चाहिँ जुन किसिमको एउटा समस्या थियो त्यसलाई सम्बोधन गर्न र कृषि र पर्यटन र यसको व्यवसायीकरणमा जुन किसिमले योगदान गर्न प्रयत्न गरेको छ त्यस यो चाहिँ यसलाई अब विभिन्न क्षेत्रबाट सम्बोधन भनेर भन्नुभन्दा पनि वर्तमान सरकारले एउटा प्रयत्नपूर्वक सकारात्मक बजेट ल्याएको रूपबाट यसलाई हामीले लिएर अब यही क्षेत्रमा स्पष्ट रूपमा यसरी बजेट हो भन्ने स्पष्ट भएन भन्नुभएको छ यहाँले यसमा अब सरकारलाई चाहिँ दोष दिने ठाउँ छ या छैन त सरकारलाई दोष दिन भनेर भन्दा आएको बजेटलाई सकारात्मक ठाउँमा र बड़ी उपलब्धि मुल्ला कसरी हुन्छ भनेर हामीले सोच्ने एउटा सकारात्मक होला र बढी चाहिँ सार्थक होला जस्तो मलाई ला चाहिँ लाग्छ जो इस संबोधन कर जो पर्यटन के क्षेत्र में अभी तब हमीस को गंतव्य के रूप में चित अभिन्न चाहे एवं संस्थान निजी क्षेत्र रारी क्षेत्र एवं सात दिन को विधा ला पर्यटन लमोट करमचारी चाहे बजेट दूर त्यसको सुविधासहित पठाउनु पर्ने हुन्छ भने पर्यटनको क्षेत्रमा गरिएको प्रयत्न कुरो हो र पूर्वाधारको विकास हुने भनेको पर्यटन कृषि र अन्य आधारभूत चिजको विकास हो यी सबै समस्याको जड भनेको ऊर्जा हो ऊर्जाको कारणले गर्दाखेरि के त भन्दा हाम्रा उत्पादनहरू राष्ट्रिय उद्योगहरू सम्पूर्ण चिजहरू पर्यटन क्षेत्र कृषि क्षेत्र सबै कुरो ऊर्जाको कारणले गर्दाखेरि चाहिँ एउटा चाहिँ राशयी अवस्थामा रहेका छन् भन्ने ती क्षेत्र र राष्ट्रिय गौरवको आयोजनाहरूलाई यथेष्ट बजेट दिएर समय मापन गरेर यो समयसम्म हामी सक्छौँ भनेर लिएर आएको प्रयत्नलाई सकारात्मक लिनु पर्ने नै हुन्छ तर विभिन्न क्षेत्रलाई छुट भएको भन्ने कुरो चाहिँ अब निश्चित अब यो चाहिँ चुनावी सरकार भएको कारणले गर्दाखेरि राजनैतिक दलहरूले गरिने प्राथमिकता क्षेत्र र यसले गर्ने प्राथमिकता क्षेत्र फरक हुने भएको कारणले पनि छुटेको हुन सक्छ भन्ने चाहिँ हामीले चाहिँ लिएका छौँ अब जुन अब यो ऊर्जाका सम्बन्धमा सप्त गण्डकी निजी क्षेत्रले नै आवाजहरू बनाएका उठाएका हुन् योजना बनाएका हुन् त्यो पर्न सकिन यस पटकको बजेटमा कुन चाहिँ सप्त गण्डकी गुरु योजना सप्त गण्डकी बह आयोजना भनेको नेपाल सरकारकोले स्टप गरिसकेको आयोजना हो यो आयोजना किन त भनेर भन्दा देवघाट भन्दा एक सय चलतिर चाहिँ जुन दुइटै नदीहरूलाई लिएर चाहिँ आ, एक, एक सौ पचास मीटर को उच्च बात बनाए गंडकीय आयोजना सिंचाई और अन्न चाहे बहुद्देश्य आयोजना के रूप चालीस को दशक में चाहिए सैंतीस साल में जो लापान सरकार यो चाहे आयोजना हो इस सर्वे कर दिखे आयोजना हो तर अ आयोजना आवना साथ के भा दे देवघाट खिमुरा लगायत योग हम जो जुगेड़ी बजार लगाये यो आम ठा डुब्ने य क्षति को मापन धेरे मथि लेवल मेंसरी क्षति अवस्था में अंतर्ष्ट्रीय लगानीकर्ता ओल्ड बैंक एशियी विस बैंक रात्री निकाय कन्स होना नारे ठूल विस्थापित कारजना प्रति को, को बे सकारात्मक रूप अगाडि बढाउनको लागि सम्भव छैन भनेर अहिलेभन्दा धनै दस वर्ष पहिला नै यो डिक्लेयर भइसकेको थियो कतिपय हाइलाइट र एउटा चाहिँ अगाडि देखाउनको लागि कार्यक्रमको लागि कार्यक्रम देखाउनको लागि यो आयोजनाको प्रचार प्रसार धेरै गरिएको हो तर यो आयोजना आउन सक्ने आयोजनाको रूपबाट नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर प्राथमिकतामा राखेको र छुट्याएको र विद्युत प्राधिकरणले ऊर्जाको लागि भोलि जान सक्ने सम्भाव्य आयोजना भनेर छुट्टियाको आयोजना चाहिँ होइन त्यस कारणले गर्दाखेरि हामीलाई भ्रम के छ त भन्दाखेरि यहाँ चाहिँ विभिन्न सङ्घ संस्थाहरूले यसलाई शब्द गण्डकी आयोजनाको नाममा आफ्नो कार्यक्रम देखाइरहनको लागि र ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति देखाउनको लागि विभिन्न कार्यक्रम गरेर भ्रम सिर्जना गरिरहेको कुरा हो तर यो आयोजना नेपाल सरकारले प्राथमिकतामा राखेको आयोजना होइन त्यसका तर अन्य आयोजनाहरू जस्तो चाहिँ सेती आयोजना भयो चाहिँ तनउ सेतीको विषयमा भयो के अरे गण्डकीको विषयमा भयो समय लगायत अन्न थुला आयोजना कोई के भादा प्रसारण लाइन रे आयोजना नहीं डेडलाइन तोग रर्वे अन्न अगड़ी बढ़ना को आयोजना करपादित भेजी पूर्वपश्चिम रेलमाग कोई सर्वे को अंमति लगात यह जुन किमकधार स्पष्ट खाका रूर्वाधार वििकस पच्ची को ऊर्जा को आने संकटान जुन कि ऊर्जा क्षेत्र में चाहे संबोधन करात्मक र आयोजनाहरूको विषयमा शब्द पूर्वाधारमा लगानी मैत्री चाहिँ बन्न सकेन भन्ने निजी क्षेत्रबाट आवाज पनि आका छन् नि यसलाई कसरी हेर्नुहुन्छ अब लगानी मैत्रीको जहाँसम्म कुराहरू छ निश्चित रूपबाट सरकारले सम्बोधन गर्दाखेरि के त मैले कृषिकै विषयमा सम्बोधन गरेको चिज पनि मैले हेरेको छु कृषिको चाहिँ विषयमा लगाए गर्दाखेरि कृषिको सेक्टरमा कृषिलाई व्यवसायीकरण गर्ने र कृषिको उत्पादन चाहिँ मान्त्रीकरण भनेको औद्योगिक यन्त्रीकरणको चाहिँ डेभलप गर्ने कुराहरूमा अझै जसरी सम्बोधन गरिनुपर्ने थियो त्यसरी सम्बोधन हुन सकेको छैन एउटा अर्कोतिर के त भनेर भन्दा निजी क्षेत्रलाई जसरी चाहिँ र आम किसानहरू संसारमा तपाईँले अहिले पन्ध्र सय चौध चाहिँ संसारका धनाज्य चाहिँहरूको नाम लिस्ट निस्किँदाखेरि एकजना कुनै पनि कृषि चाहे त्यो पोल्ट्रीमा लागेको चाहे व्यवसायिक फार्मिङमा लागेको अन्य गरेको कृषिमा लागेको मान्छेहरूको कसै पनि यो चौध सयभित्र त्यसको नाम हुँदैन त्यस यो क्षेत्रलाई आत्मनिर्भर गर्ने सहिमानीको रूपबाट र त्याग गर्ने चाहिँ क्षेत्रको रूपबाट लि संसारभरि नै लिइने गरिन्छ त्यस यसको लागि निजी क्षेत्रलाई जसरी ल्याउन सक्ने त्यो ल्याएको छैन तर बजेट मार्फत देशमा अर्थ आत्मनिर्भर हुनलाई यसलाई व्यवसायिकरण गर्नलाई प्रयत्न गरेको कुरालाई चाहिँ हामीले सम्म एउटा सकारात्मक म... रूपबाट लिनुपर्ने हुन्छ पहिलो दोस्रो कुरो के एउटै बजेटले कायापलट गरेर चाहिँ yes. सम्पूर्ण चाहिँ देशको समस्याको सम्बोधन गरेर एक वर्षभित्र नै सबै कुरा गर्न सकिन्न निरन्तर किस्ताबन्दी रूपबाट आउने बजेट र बजेटको अन्तिम क्षणमा गएर बजेट सक्न ल्याइने बजेटको कारणले गर्दा जुन आक्रान्त थियो लाई चिर्नको लागि कम्तीमा पहिलो सुरुकै साउन एकतैबाट लागु भएर यो बजेट अगाडि आइसकेको छ र कृषिलाई सम्बोधन गर गर्न प्रयत्न गरेको छ त्यस कारणले अहिलेको अवस्थामा संविधान निर्माण नभइरहेको राजनैतिक स्थायित्व न नभइरहेको अवस्थामा यो सम्बोधनलाई पनि मैले सकारात्मक रूपबाट लिएको कुरो म चाहिँ तपाईँलाई जानकारी जा, हामी कार्यक्रमको अन्त्यमा छौँ अब जुन यो बजेट छ उपलब्धिमूलक बनाउन र सार्थक बनाउन चाहिँ के गर्न सकेला अन्त्यमा हमी तो चलायम रूप बजेट बजेट संबोधन करी कंसिदी को रूप ठू रकम रहता है साउंड ना यह चाहे बजेट निर्धारण लक्ष्य निर्धारण चीजों को विषय कार्यान्वयन पक्ष सबभन्दा सबल कुरा हो र हामी त्यो कार्यान्वयनको पक्षमा पहिलो कुरो चाहिँ हुनुपर् सकारात्मक हुनुपर्छ र निजी क्षेत्र सरकार र यसलाई लागु गर्ने निकायहरूको बिचमा के त हो भनेर भन्दा सकारात्मक पहल र सकारात्मक सोचको पनि त्यति नै आवश्यकता रहन्छ अर्कोतिर राजनीतिक पार्टीहरू अहिले निर्वाचन आइरहेको छ सबैजना निर्वाचनमा हुमिरहेको छन् तर अब राजनीतिक पार्टीहरूको पनि यो कार्यक्रम र यो बजेटलाई सम्पन्न गर्नको लागि उहाँले आफ्ना किन भन्दा राजनीतिक पार्टीहरू भनेका परिवर्तन विचार र हरेक परिवर्तनका सम्भाग भनेको राजनीतिक पार्टीहरू नै हुन् उहाँहरूले पनि यो बजेटले निर्देश गरेको कार्यक्रमहरूको विषयमा निर्वाचनको बेला गाउँ कन्दरा र आम जनतासम्म उहाँहरू पुग्ने भएको कारणले बजेटले दिएको सम्बोधनलाई आम जनता सम्बोधनको चाहिँ एउटा स्प्रिटलाई चाहिँ पुर्याउनु हुन्छ र उहाँले सकारात्मक रूपबाट लिइदिनुभयो र निजी क्षेत्रले सहकारीको रूपबाट यसलाई गऱ्यो र राज्यले ला यो चाहिँ बजेटलाई कार्यान्वयन गर्ने पक्षमा इमान्दारिता चाहिँ भइदियो भनेर भने यो बजेटले निर्देश गरेको चिजहरूको हामी केही सकारात्मक पाटोमा पुग्नलाई सक्छौँ हुन्छ हामीलाई यो समय दिनुभयो यहाँको विचारको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु चितवन उद्योग सङ्घलाई पनि उद्योग वन को धारणा के सरकार बजेट कसरी लिखने संबंध में हमें धारणा बुझे सकारात्मक रूप में निजी क्षेत्र आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटप्रति उनीहरूले सकारात्मक रूपमा लिएका छन् असन्तुष्ट व्यक्त गर्ने ठाउँ छैन भन्ने कुराहरू आए आजको लागि अर्पण बहसको समय सकिएको छ आगामी साता कुनै एक समयिक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज नमस्कार लागी सुनो लगी हजोरा सुनो हजरा